भावना जागृति चेतना र एकल रुतिश्रणन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 कस्तों मिठो बाचन लयलेन करनी पो कसरी सीक्ने भूर सीखिए पच्छ उत्तर मध्य बाल्मीक कैंपस आदि तस्वीर पढ़् पद छंद अलंकार कोर्स अनें पर बढ़ता मुह जागो अर्कानी मिंदा संस्कृत छात्रा बस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 यो जिन्दगी खर्च कहाँ भएन बजेटको जेठ अझै बनेन सुबासको बास यहाँ छ छैन छ आशाको राचा निराशा छैन निन्दा प्रशंसा जति होस् मलाई छुँदैन त्यसले नगरोस् भलाइ आओ चलाओ तर छैन घट्दो सङ्घर्षको घर सण छ बढ्दो दाए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 रेडियो नेटवर्क भावना जागृति चेतना रस्तुति को एकल कविता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 सुंद्रावती सुंद्रावती गांव बालिका अगि आठ कक्षा दरबार स्कूल में पढ़् भुजिए प्राइमरी उत्ता पढ़् कि हमीर वहाँ खरीद कालिगा मध्यम विद्यालय में उता पढ़ पता आइए आठ कक्षा भर तरबार हाई स्कूल वाल्मीकि कैंपस हो संस्कृत में प्रभाव बस्ते गयो यचार्य सक्यो ज्योतिष में ज्योतिष वाल्मीकि संस्कृत विश्वविद्यालय टीयू बड़ी में एमए यो संस्कृत शिक्षा र संस्कृत शिक्षामा मान्छेलाई एक किसिमको हेजिटेसन पनि छ तपाईँले नै सुरुमा जोइन गर्दा हो के ठिक गरेँ कि बे ठिक यस्तो दुविधा भएको थियो होला कति भएकाहरू मैले भेटेको आधारमा भन्दैछु फेरि यही नभए पनि हुँदैन हामीलाई होइन छन्द सबैलाई मिठो लाग्छ छन्द जान्न मन लाग्छ तर संस्कृत सिक्ने टाइम हुँदैन अथवा संस्कृतमा हामी पूर्णतः हा आफूलाई अभ्यस्त गर्न सक्दैनौँ यो यो विरोधावास किन हुन्छ होला यसको कुनै निराकरण होला तपाईँ त अब अनुभव गरेर आइसक्नुभयो यसमा चाहिँ जस्तो मेरो व्यक्तित्वमा चाहिँ मलाई त्यो चाहिँ दोधार किन भएन भने मभन्दा अगाडि मेरो आफ्नो दाई गोविन्द प्रसाद दाहाल आठदेखि त्यहीँ पढ्नुभयो समयमै त्यो परिचय चाहिँ उहाँले नै ज्योतिष पढ्नुभयो त्यो परिचय चाहिँ म आएँ म पछाडि भाइ आयो हामी पारिवारिकसँग चाहिँ हामीलाई चाहिँ भएन तर अरू धेरैलाई तपाईँले भने अन्योल हुन्छ अन्योल संस्कृतमा के होला कसो होला यो गाह्रो कसरी पढ्ने कहाँबाट पढ्ने के गर्ने भन्ने गाह्रो हुन्छ तर कस्तो है संस्कृत में अगले बाल्मीक विद्यापीठ में भाषा परीक्षण सीधे गर संस्कृत पैला संस्कृत हाईस्कूल में नपढ़ तर मानव कैंपस संस्कृत पढ़ना व्यवस्था तस्था तेक हाईस्कूल सक सक बाल्मीकी विद्यापीठ में छ महीने भाषा परीक्षण होस्कृत जान चाहने अरू बाीभा इतर का मानसर भी तैंतर भाषा परीक्षण सिका अने उत्तर मध्या आइए में भर्ना होना वर्ष में दुईवटा हो <flix>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 प्यारो नेपाल माटामा जलमा यही पवनमा जन्मे म हुर्के यही पहिले जन्म हुँदा अखण्डित थिए अहिले म टुक्रे यही देखाम अब गाल आज कसमा बढ्दो छ बेहालयो घड्दो छैन तथापि स्वर्ग शरीको प्यारो छ नेपालयो मेरो जीवन यो नहोस् बरु छिटै चिम्लिन्छु आँखा यही मै जस्ता कति बाँच्नु परेछ सहसा सम्झेर धर्ती यही पृथ्वीको बलिदान बिर्सिन पुगी पसला कि पाता लिन्ता लाग्छ सदैव सरीको प्यारो छ नेपालयो जो छन् राज्य चलाउने जनहरू एउटै छ बिन्ती तर जो छन् राज्य चलाउने जनहरू एउटै छ बिन्ती तर कोठा भाग लगाऊला पछि सबै अहिले बनाऊ घर ठोकौँ आज किला छ भोलि घरको छानो उडेको दिन गाह्रो हुन्छ हुरी चलेर घरमा पानी परेको दिन पुर्खाका अनमोलती विगतका छन् सभ्यता सु हल्लिन्छन् पतका ध्वतका खी हन्डर म शिखरमा सौन्दर्यको आकुरा मैले लेख्नु छ भोलिको खबरमा लाली चढेको कुरा सत्तामा बहला मनहरु मनहरू एउटै छ बिन्ती सुन आबु आज जुटौ यहाँ कलुसता फाले सबै दुर्गुण संस्था छन् दल छन् र व्यक्ति पनि छन् बढ्दो संस्था छन् दल छन् र व्यक्ति पनि छन् बढ्दो छ बेहालयो छैनन् कोही प्रियति तथापि किन हो प्यारो छ नेपालयो कोही प्रियति तथापि किन हो प्यारो समकालीन पुस्ताको एउटा होनहार कवि बलराम दाहाल साह्रै मिठो छन्द वाचन उहाँको हामी सुनिरहेका छौँ एकल कविता वाचनमा र उहाँसँग कुराकानी पनि गरिरहेका छौँ जी यो तपाईले लामो समयदेखि कवितामा लाग्नुभयो साहित्यिक अभियन्ताको रूपमा लाग्नुभयो अनामण्डलीको त एक दशकको कुरा हामीले गरिहाल्यौँ यो बाहेक यो त एकदम सोखका पाटाहरू भए कविताले सन्तुष्टि त दिन्छ तर फेरि यथार्थमा खान दिँदैन त्यसको लागि तपाईँको आफ्नो जीविकोपार्जनको बाटोहरू अहिले गरिरहनु भएको कामहरू चाहिँ के छन् मैले सुरुदेखि सोधिनँ अब कट्याउँदै कोटाउँदै ल्याएँ पर्सनल कुराहरू अहिले पेसा जुन हुन्छ अहिले म लयन्चोर निस्ट कलेजमा पढाउँछु त्योभन्दा अगाडि भानुभक्त मेबरलाई पढाएँ आठ वर्ष अहिले लयन्चोर निस्टमा आबद्ध छु अनि बाँकी जीवन चाहिँ यस्तै साढे एक दुई बजे पछाडिको यस्तै साहित्यिक जीवनमा बित्छ साहित्यिक नै बसावटी हुन्छ अब अभियन्ताको रूपमा समूहगत रूपमा नहिँडे पनि कविता छन्दहरू सिकाउने क्रम चाहिँ छ अहिले चा पनि कविता त नभनौँ सूत्र अहिले स्कुलमा चलिरहेछ त्यो क्रम स्कुलहरूमा जानुहुन्छ राजधानीभित्रै कि बाहिर राजधानीभित्रै कुन कुन स्कुलहरूमा त्यसरी सिकाउनु भएको छ आज अहिले कस्तो भने यो जुन कोर्समा राखिएका जति पनि नेपालीका कविताहरू छन् ती कविताहेकता का सूत्र प्रा विद्यालय लेवल में झ्यारे अस्त टाइप का सजिला सजिला पंच चामर यहने हमी बना प्रमाण अंग्रेजी शिक्षा मात्र हावी भर गुस्ता है अब अब को पुस्ता फिर तब उत्पादन करने लक्ष्य रख् विद्यालयसम एटा कोसन करो योजना उदर ट्रेनिंग द्लस ते अनुसार को अलिकत सस्तों को झ्यारे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 संजुस भयं कि हमें बुद्धि जाने का हूं कि अथवा होना यो सब ठीक है कि छोड़े जानुपर्ने विषय हो किला तभी तब को अयन तभीभव महत्वपूर्ण तब प्रश्न उठा थोड़े प्रसंग जोड़ू जर में भाग जर मना पांचवटा संस्कृत विभाग पैला कर्स ने पैला नबुझे उ संस्कृत पढ़ा यस्कृत डढ़ाने संस्कृत भन् कर्मकाण्ड मात्रै ओम न सुहा कचरमा कचरमध्यै मलाई पनि हे ओम सुवा भनेर मात्र आतेपाते गर्ने मात्र विद्या भनेर आम मानिसको धारा त्यो बस त्यो बसु तर जस्तो मैले पनि जस्तो सिद्धान्त ज्योतिष पढ्दै गर्दा हामी जस्तो छैटो पाइथको र साथ अस्ति छैटौँ साथ यो त अप्सनल म्याथबाट जिया बराबर हामी यता ज्योतिषमा जिया बराबर एका पनि कोछे भनेर पढ्छौँ त्यसैलाई उतापट्टि साइन बारे वान पनि भनेर पढ्छ फरक त जिया इन्टु कोछे बोलाएर हामी एक भन्छौँ ज्योतिषमा उता साइन इन्टु कसेक बराबर वान भनेर पढ्छ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 त्योभन्दा अगाडि पनि त यी कसरी आयो त भन्दा ज्योतिषमा अप्सन म्याथमा जुन कुराहरू राखिएको छ पछाडि त्यो हामीले ज्योतिषमा ज्योतिष विद्या बनेको त धेरै अगाडि हो हो त्यो खण्ड कसरी आयो त भन्दा मिल्दुलो किन भयो त त्यो अगाडि नै हामीले पढिसकेका छौँ जस्तो हामी जिया भन्छौँ उनीहरू साइन भन्छन् हामी कोजिया भन्छौँ उनीहरू कोसेक भन्छन् उनीहरू होइन हामी कोछे भन्छौँ उनीहरू कछेक भन्छन् हामी छे भन्छौँ उनीहरू सेक भन्छन् त्यसरी लिएर गएको छ उस्तै उस्तै समानता छ एउटा कुरो अब भाषा कुर अब मिलदजुदो ते खोजे आखो भाला ना जिसको जानकानी हमी माता भदर भ्रात र्रदर सोसा रिस्टर दुई तर डटर नाभी नेभल हस्त हान आई यी आज लगात का मिलदूजुदो सम मिल ये सब कुछ कता को कदर्भ एवटे उत्तर के संसार को सबा पुराना भाषा संस्कृत भाषा हो संस्कृत भाषाको जस्तो जानको लागि कुनै अहिले मानव मेरा बुबा अमेरिका गएर मान बस्नुभयो भने पछिल्लो अमेरिका बस्दै गर्दाखेरि पछिल्लो छोराले अलि गुण त सरे जस्तो संस्कृत भाषा पनि पुरानो भाषा संस्कृत परेको कारणले अन्त अरूतिर अलि त्यसको प्रभाव पर्नु स्वाभाविक हो त्यसै तर कस्तो भने अहिले भनेको प्रश्नमा संस्कृत किन पछाडि पऱ्यो भने संस्कृत यस्तो छ भन्ने कुराको ज्ञान धेरैलाई थाहा भएन कि र अहिले चाइनामा संस्कृत कति रा पढ़ रख उ महत्व बुझे वेद का कुछ जो जो हमी अंकग्रहण कर एक दस तरह तो वेद को पैलें पुरानी मंत्र एक अंच दश सहस अरुत अंच लक्ष्यंश भाजपा वेद को मंत्र बनाइना कुन अगाड़ी भारणना ध्यान अगाड़ी का क्या यहाँ हमें बुझेन उन् हमी केवल चंद्रवम चंद्रमा मनस्व जा चंद्रमा पानी चढ़ाए बस उन् चंद्रमागे आई सके हमी अनुसंधान भैन मात्र यो हमें भ क्योंकि सब कुरा ये थे भरी बराबर मैं भू संपूर्ण धान सब चामल यहीं थो तर हमें भूस को मूल्य में चीज उता पठा सुन को औ जड़ीबुटी सारे ये सुन को मूल्य में हमी औषधा खाइक बनेर आम सब यहीं थे यहीं थे सब कुछ हमी बुझेन रब रफ्तार यस्त उतो संस्कृत संस्कृत अब के यो वस्तु भूं जाए संस्कृत एउटा प्राण हो हाम्रो एउटा त्यस्तो शक्ति हो त्यो शक्ति हामीले बुझ्न सकेनौँ तर मात्र यति के हो भने उतापट्टि अनुसन्धान भएर ठ्याक्क अगाडि आयो हामीले अनुसन्धान गर्न सकेनौँ फरक त्यति मिठो गरी बुझ्यो मैले फेरि कवितातिर लगेँ कवितालाई अन्याय परिसके हामीले लामो कुरा गर्दा कुरा मिठो छ अब यसमा एउटा अलिकति प्रेमेल बनाऊ कविताको शीर्षक सम्झेर उभिए पाटो बन्द छ विगतको जीवन त्यो भेटले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 तिम्रा सात छुटे भने यदि सबै आफन्त वास्ता हुन्न हुँदा महत्त्व नहुँदा बन्ने छ झन सर्वदा राख्ने ठाउँ विशाल बन्छ किन हो देखिन्छ छाया चा छ दा यात्रा हो कति के रख अनि कहाँ के हुन्छ ठेगान के आधी जीवनमा चले मन दुखे सम्झे राउ प्रिय डुल्दै आज पुग्यौ कता हिँड त्यता छाया छ छा मेरो जता रोयो साँझ तेता भने तर सधैँ खुल्ने छ ढोका यता सेलाए विपना अनेक सपना चैते हुरीले लगे खन्दै हुन्छु कुलो तिमी जल पनि सम्झे प्रिय माथिल्लो तहमा पुगेर जनका आवाज पुरा गर तिम्रै तारिफमा बजुन गडगडी ताली बजुन लस्कर एई बेला मनोरम छ त्यो विगतमा जे जे भए सिद्धिए ठुलो होइन लोकमा असल भए सम्झे राउछु खोरिया तर तिमी बस्ती बसाल्दै गर फेदी माछु तिमी कहाँ छ बिरुवा बोकी खसाल्दै जर सक्थे गर्न मिलाउँथे सब कुरा मात्रै भरोसा दिए सक्थे गर्न मिलाउँथे सब कुरा मात्रै भरोसा दिए खाए देश उठाउने शपथ यो सम्झे रा खाने ये मीठो कविता वाचन करने लेखने कवि कसली भेट खोजे कसरी सकता नंबर अंठानब्बे एकचालीस छप्पन्न सत्ताईस बहत्तर संपर्क रानी भू अर्थ कहीं बाल्मीक विद्यापीठ कहीं लयंर निस्ट कलेज में फेसबुकमा त पक्कै भेटिन्छ नेपालीमा खोज्नु पऱ्यो अङ्ग्रेजीमा अङ्ग्रेजीमा बलराम दाहाल स्पेलिङ आनेपछि भेटिन्छ सर्च गर्दा लगभग अन्त्यतिर छौँ अब एउटा कविता सुनेर अनि बिदा माग्छौँ कवि बलराम दाहालका कविताहरू आज सुन्दैछौँ र समयले अब नेटो काटिसके पनि एउटा कविता चाहिँ अझै सुन्ने रहर मरेको छैन कुन छन्दको सुनाउनुहुन्छ उहाँ रोज्दै हुनुहुन्छ आफ्नो डायरीबाट मेच कहाँ छ को छ कसरी घुम्दैछ सोध्छन् जब घुम्ने मेच कहाँ छ को छ कसरी घुम्दै जब मैले भन्नु छ भोटका मदनका रोक्नै छ यात्रा अब पुग्नु छ साँझमा हिँड तिमी चुम्दै धराको धुली टाढा पुग्नु छ साँझमा हिँड तिमी चुम्दै धराको धुली एक्लै जान मलाई छैन मनहे त्यो दिवेताको चुली पुग्छन् चै त बतामा फैलेर हल्लाहरू पुग्छन् चै त बतामा फैलेर हल्लाहरू देखिन्नन् किन माहुबाट हँसिला सन्तुष्ट चल्लाहरू घट्दो मेला छ दाजु बारीहरूमा गढ्दो छ झन बाडुली एक्लै जान मलाई छैन मनहे त्यो देव्यताको चुली ती ढुङ्गे युगदेखिका रहरिला छन् सभ्यता श्रृङ्खला सिङ्गो मानवता छ कोकिल गला पूर्वी यताको कला सग्लो राष्ट्र बनाउला हिँड सके जोडे दुबै अञ्जुली सग्लो राष्ट्र बनाउला हिँड सके जोडे दुवै अञ्जुली एक्लै जान मलाई छैन मनहे त्यो दिव्यताको चुली सारा मानव काम मा र तपमा सिङ्गो धरा धाममा मैले के छ चढा हुने फल यहाँ निस्वार्थको नाममा राखी केही अवशेष यो हृदयमा संसार सारा भुलि एक्लै जान मलाई छैन मनहे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 धन्यवाद बलरामजी हाम्रो कार्यक्रममा आएर एकल कविता वाचनमा मिठा कविताहरू सुनाइदिनु भयो गीत मरेको छैन अर्को कुनै श्रृङ्खलामा फेरि तपाईँलाई दुःख दिन्छु आजको लागि हार्दिक धन्यवाद धन्यवाद र चुचा जहाँ जाँदै नेपाली गजल र कवितामा अगाडि बढ्दै गरेका युवाहरू प्रति तपाईँले जुन एउटा सबैलाई जुन गुण लगाउनु भएको छ मेरो व्यक्तिगत तर्फबाट र सबैको तर्फबाट तपाईँलाई विशेष आभार र यो आफ्नो आज सबैतिर जो सुनेर बसिरहनु भएको छ यहाँहरू पनि प्रतिक्रियाका लागि अनुरोध गर्दै विदा हुन चाहन्छु हस्त नमस्कार हस्त कवि बलराम दाहालसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तोता अछुत घिमिरे आजको एकल कविता वाचनबाट विदा हुन्छौ अर्को साता फेरि भेटघाट गर्दैनछौ नमस्कार शुभरात्रि